स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरसमा तपाईँ यति बेला लोकचौतारी टप टेन सुनिराख्नु भएको छ आज पनि लोकचौतारी टप टेनको नै अवसाय लिएर तपाईँहरूलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा कार्यक्रम लोक चौतारीमा रहेर हामी यो हप्ता चर्चामा रहेका 10 उत्कृष्ट भाकाहरूलाई तपाईँको माझमा प्रस्तुत गर्छौँ र आज पनि तिनै दस उत्कृष्ट लोक भाकाहरूको साथमा उपस्थित भइसकेका छौँ लोक चौतारी टपटेनको यो बसाय लिएर र तपाईँले यति बेला हामीलाई रेडियो अर्पण एक सय चार थोप्लो सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ लोक चौतारी टप टेनको श्रृङ्खलामा रहेर दस उत्कृष्ट भाकाहरू तपाईँको माझमा राख राक्ष, राख्छौँ हामी र आज पनि ती भाकाहरूको साथमा तपाईँको माझमा आइसकेका छौँ र कार्यक्रम लोक चौतारी टप टेनको सुरुवात गरौँ नवप्रवेशी भाकाको रूपमा यो हप्ता भित्रिएको नयाँ भाका तपाईको माझमा प्रस्तुत गर्छौँ धन्यवाद छ यनिस्टोरी मलाई छोडिजाने तिनवै झलको सम्झना पल पलको तडपी रुनेको छ मझै भाग्यमानी नवप्रवेशी भाकाको रूपमा यो हप्ता भित्रिएको छ लोक चौतारीको यो आयुष परियार अनि विष्णु माझीको आवाज रहेको भाका तपाईँको माझमा राख्छौँ नवप्रवेशी भाकाको रूपमा आफूसँग हारेको मान्छेलाई भन्ने भए छ नि छोरी मलाई छोरी जाने तिम्रै झल्को सम्झन पल् पल्लु भागे आफूसँग हारेको मान्छेलाई धन्यवाद छैन मलाई छोरी जाने तिम्रै झलको अनि छ एन स्टोरी मलाई छोडिजाने तिम्रे छलको सृजना पल पलको तड्पी तडपी रुनेको छ मझै भाकेमानी नवप्रवेशी भाकाको रूपमा दसौँ स्थानमा तपाईँले सुन्नुभयो आयुष परियारण विष्णु माझीको स्वरमा निकै नै मिठो भाका र तपाईँ यति बेला लोक चौतारी टप टेनको श्रृङ्खला सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय र भने नौ स्थानको भाका सुन्ने बेला भइसकेको छ यति बेला नौ स्थानमा पर्न सफल भएको छ तिम्रै बाटो कतिहरू मैले गत साता दसौँ सा स्थानमा रहेको भाका एक खु एक खुड्किलो माथि चढ्दै आज नौ स्थानमा आइपुगेको छ तिम्रो बाटो कतिहरू मैले जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु मेरो बिरामी छ अहिले विका अनि देवी खतीको आवाजमा रहेको भाका गत साता दसौँ स्थानमा एक किलो माथि चढ्दै आज नौ स्थानमा आइपुगेको छ तिम्रै बाटो कति हेरौँ मैले अबको क्रममा तपाईँको माझमा राख्छौँ नौ स्थानको यो मिठो भाका रो भेला जुन मोटोले तिमीलाई धेरै धेरै माया गरे थियो त्यही नै मेरो बिरामी छन् बिहानी दिन रात सो हुन्छन् सानो केही यादबाट तिम्रै बाटो काटेर मैले हीँबाट कति हेरौँ मैले जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी छ अहिले कुलेन्द्र विका अनि देवी खतीका आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ गत हप्ता सातौँ स्थानमा रहेको भाका एक खुड्डकिलो चढ्दै आज नौ स्थानमा आइपुगेको छ नौ स्थानको भागा तपाईँले सुनिसक्नु भएको छ र अब पनि हामी आठौँ स्थानमा रहेको भाका तपाईँको माझमा राख्न चाहन्छौँ गत साता छैटौँ स्थानमा थियो पटक दुई खुडकिला तल झरेको छ यो भाका तपाईँको माझमा राख्छौँ नसुधा माया गर्छु कति यति माया दिन्छु कि तिमीलाई मैले लैजाऊ तिम्रो मुटुमा अटाएको जति गत दुई त साताल झर्दै आज आठौं स्थानमा आइपुगेको छ कुलेन्द्र विका पुणाको लासीको आवाज रहेको भाका नसु माया गर्छु कति अब तपाई सम्पूर्णको लागि यति माया दिन्छु कि तिमीलाई मैले लैजा तिम्रो भोटोमा हटाएको जति जे जाति पानी छ त्यस्तै मनमा खानी छोदा मया ये मया दु किए तिमी मैले लैजाप तिम्र बोटो हटा जी ये मया दु किए मैले लैजाप तिम्रो छु मिलाई तिमीलाई मैले लुइचाऊ तिम्रो मोटोमा आँट आएको जति गत साता छैटौँ स्थानमा रहेको भाका है यसपटक दुई खुड्किलो तल झर्दै आठौँ स्थानमा आइपुगेको छ कुलेन्द्र विका अनि पूर्णकला विशीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ र अब हामी लाग्छौँ सातौँ स्थानमा रहेको भाका गत साता स्थानमा रहेको थियो यस हप्ता दुई खुड्किलो माथि चढेको छ यो भागा, बिहान दिउँसो बेलुकी क्याम्पस थाहा आएछ इङ्ग्लिस गणित पढाउने धेरै पाइआछ अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिएको छ तेजस रेग्मी अनि राधिका हमालको आवाज रहेको भागा, तपाईँको माझमा राख्छौँ सातौँ बेल क्या कैंपस इङ्ग्लिस गणित पढाउने धेरै पाइया ए अब हामीलाई माया के सिकाउने मास्टर चाहिएको चा। ए अब हामीलाई माया के सिकाउने मास्टर चाहिएको हजर कती फ गी प सुका एक को नज होना चाहुका कैंपसिश ग पढ़या अब हालैमा यहाँ तेरि सिकाउने मास्टर चाहिएछ अब हालैमा यहाँ तेरि सिकाउने मास्टर चाहिएछ क्याम्पस थाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ गत साता नौ स्थानमा रहेको भाका दुई खुड्किलो माथि चढ्दै यस हप्ता सातौँ स्थानमा आइपुगेको थियो त्यो जसरी मेनी राधी कामालको का आवाजमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँ यति बेला लोक चौतारी टप्रेनको बसाइ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेकहर्समा र साथसाथै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट यो श्रृङ्खला सुनिराख्नु भएको छ अब भने हामी छैटौँ स्थानमा रहेको भाका तपाईँको माझमा राख्न चाहन्छौँ गत साता आठौँ स्थानमा रहेको थियो यो भाका पनि दुई खुड्किलो माथि चढ्दै आज छैटौँ स्थानमा आइपुगेको छ तिमीले गर्दा यत्तिको बन्न जानियो एबिसिडी पढ्दिन भन्दा कराई कराई पढ भने उभाले त्यही भएर आई लभ यु दार्जिलिङ भन्न जानियो पशुपति शर्मा अनि टिकापुनको आवाज रहेको भागा तपाईँको माझमा राख्छौ गत साता आठौँ स्थानमा थियो यो साता दुई खुड्किलो माथि चढ्दै छैटौँ स्थानमा आइपुगेको छ तिमीले गर्दा यतिको बन्न जानियो दिन न बन्न जाने हो गत साता आठौँ स्थानमा रहेको भाका दुई खुड्किलो माथि चढ्दै यस हप्ता छैठौँ स्थानमा आइपुगेको थियो पशुपति शर्मा अनि टिकापुनको आवाजमा तपाईँले सुनिसक्नु भएको छ छैठौँ स्थानको भाका र अब भने हामी ढिला नगरीकन पाँचौँ स्थानमा रहेको भाका तपाईँको माझमा राख्छौँ गत साता चौथो स्थानमा रहेको थियो यो भाका भने यो हप्ता एक खुड्किलो तल झरेको छ आज पनि दिन बित्यो बाटो हेर्दा हेर्दै सपनामा आउँछु र देख्छु भनेको आइन उनी स्टुडियो रात बित्यो फुल्टेक फेर्दा फेर्दै सङ्कल्प सुवेदी अनि जुना सिरिजको आवाज रहेको भएका तपाईँको माझमा राख्छौ गत चौथो स्थानमा थियो यो हप्ता भने एक खुर्किलो तल झर्दै पाँचौँ स्थानमा आइपुगेको छ आज पनि दिन बित्यो बाटो हेर्दा हेर्दै आज पनि दिनभित्र मा र त बित्यो फुल्टे बेला मासेको छु बाटै माएर आज पनि दिन बित्यो बाटो टपति र तबित कोल्टे फेर्दा फेरि सानी रात भने कोल्टे फेर्दा आज पनि दिनभि बाटो हेर्दा हेर्दै गत हप्ता पाँच सौ सातौँ स्थानमा रहेको भएका एक खुड्कीले तल झर्दै पाँचौँ स्थानमा आइपुगेको छ तपाईँको माझमा राख्न चाहन्छु राखिसकेका छौँ हामीले सङ्कल्प सुविधी अनि जुना सिरिजको आवाज रहेको भएका र अब भने हामी चौथो स्थानमा रहेको भाका तपाईँको माझमा राख्न चाहन्छौँ गत साता सातौँ स्थानमा रहेको थियो र यस वर्ष यो हप्ता तिन खुड्किलोमाथि चढ्दै चौथो स्थानमा आइपुगेको छ तिम्रै यादमा हराउँदा सासै थुनिन्छ झस्किएर त्यति फोन हानेको तैपनि टेलिकम कि दिदीको आवाज चलिन्छ वसन्त थापा अनि पूर्णकला विशीको आवाज रहेको भाका गत साता सातौँ स्थानमा थियो तिन खुड्किलोमाथि चढ्दै आज चौथो स्थानमा आइपुगेको छ तिम्रै यादमा हराउँदा सासै थुनिन्छ तिम्रै यादमा रात दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रै यादमा हराउँदा सासै थुनिन्छ झस्किए राति नै फोमानेको दाइ पनि गम्की दिदीको आवाज सुनिन्छ रात दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रै यादमा हराउँदा सासै थुनिन्छ झस्किए राति नै पोमानेको तै पनि कामकी दीदीको आवाज सुनिन्छ ओइले कामकी दीदीको आवाज सुनिन्छ फोन हानेको तैपनि टेलिकमकी दिदीको आवाज सुनिन्छ वसन्त थापा अनि पूर्णकला विशीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोक चौतारी टपटेनको व्यवसायमा यो, यो हप्ता चौथो स्थानमा पर्न सफल भएको थियो गत साता सातौँ स्थानमा रहेको थियो तिन खुड्किलो माथि चढ्दै चौथो स्थानमा आइपुगेको थियो र तपाईँ यति बेला लोक चौतारी सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय साताभरिका दस उत्कृष्ट लोक साथमा हामी तपाईँको माझमा आउने गर्छौँ र यिनै दस उत्कृष्ट भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला पनि फेरि पनि हामी तेस्रो स्थानमा रहेको भाका तपाईँको माझमा प्रस्तुत गर्छौँ गत साता पाँचौँ स्थानमा रहेको थियो यो भाका आ, यो हप्ता दुई खुड्किलो माथि चढेको छ जुन केही अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै हो सानो एउटै छ सा, अब मर्ने तिम्रै काखमा यम छेत्री अनि विष्णु माझीको आवाज रहेको भएका गत साता पाँचौँ स्थानमा र यो साता दुई खुड दुई खुड्किलो माथि चढ्दै तेस्रो स्थानमा आइपुगेको छ जुन केही अभाव खड्कियो तारा लाखौँ लाखमा लाख जुनकै भव खडकियो ताराला जिउने चाहना त्यस्तै त्यस्तै भसन एउटै धोको छ मर्ने तिम्रै काखमा छ के अभाव खड्कियो तारा लाखौँ लगै लाख जिउने चाहना त्यस्तै त्यस्तै भोसानु एउटै घोको छ मर्ने तिम्रै काख सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो एउटै घोको छ भर नै कागमा तारा लाखौँ लाखमा गत साता पाँचौँ स्थानमा रहेको भागा यो साता दुई खुर्पिलो माथि चढ्दै तेस्रो स्थानमा आइपुगेको छ सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानो एउटै धेरैको छ अब मर्ने तिनदै काठमा एमस्रुती अनि विष्णु माझीको आवाज रहेको भाका तपाईँले भएको छ तेस्रो स्थानमा र अब भने हामी दोस्रो स्थानमा रहेको भाका तपाईँको माझमा राख्न चाहन्छौँ र यस हप्ता छवटा गीतहरू उकाले चढ्ने क्रममा रहे त्यस्तै गरी तिनवटा गीतहरू तल झर्ने क्रममा रहे एउटा गीत बाहिरिएको छ भने एउटा गीत नवप्रवेशी भाकाको रूपमा यो हप्ता भित्रिएको छ लोक चौतारी टप टेनको यो वसाईमा र अब पनि हामी दोस्रो स्थानमा रहेको भाका तपाईँको माझमा राख्छौँ गत साता पहिलो स्थानमा रहेको थियो एक खुड्किलो तल झरेको छ यो भाका यसपटक दोस्रो स्थानमा आइपुगेको छ मैले त्यस्तो इतिहास लेख्न नपरोस् मलाई माया गर्ने मेरो मायालुको आँखामा हाँसु देख्न नपरोस् राम निराज भण्डारी अनि देवी घरतीको आवाज रहेको भाका तपाईको माझमा राख्छौ गत हप्ता पहिलो स्थानमा रहेको थियो तर यस भने दोस्रो स्थानमा आइपुगेको छ मैले त्यस्तो इतिहास लेख्न नपरोस् सक्दिनँ मैले त्यस्तो इतिहास लेख्न नपरोस् मलाई माया गर्ने मेरी माया लुको आँखामा आँसु देख्न नपरोस् म तिमी बिना बाँच्न त सोच्न नि सक्दिनँ मैले त्यस मलाई माया गरने मेरी मया लोग आखा देखना न पर यस्तो इतिहास लेख्न नपरोस् मलाई माया गर्ने मेरै मायालुको आँखामा आरोस् रामविरज भण्डारी अनि देवी घरतीको आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ गत साता पहिलो स्थानमा रहेको थियो यो साता पनि एक खुड्किलो तल झरेको छ र तपाईँले दोस्रो स्थानमा सुनिसक्नु भएको छ र अब भने हामी पहिलो स्थानमा रहेको भागा तपाईँको माझमा प्रस्तुत गर्ने बेला भइसकेको छ तपाईँले अनुमान पनि लगाइसक्नुभयो होला यो सत्ता कुन भाका पहिलो स्थानमा आइपुग्यो भनेर तपाईँले गत साताको श्रृङ्खला सुन्नु भएको थियो भने पक्कै पनि काटिसक्नुभयो र एकैछिन तपाईँ अनुमान गर्दै गर्नुहोस् पहिलो स्थानमा रहेको भाका हामी तपाईँको माझमा बजाउने नै छौँ र यो हप्ता विशेष गरी गायिकातर्फ विष्णु माझीका तिनवटा गीत गीतहरू बजे त्यस्तै गरी पूर्णकला विशीको दुईवटा आवाजमा सुरु रहेको थियो दुईवटा गीतमा सुरु थियो त्यस्तै गरी देवीघातीको दुईवटा जुन सिरिज टिका पुन हमालको एउटा एउटा गीतमा चाहिँ स्वर रहेको थियो त्यस्तै गरी गायकतर्फ कुलेन्द्र विककोमा दुईवटा आवाज रहेको थियो दुईवटा गीतमा त्यस्तै गरी आयुष परियार तेजसव रेग्मी पशुपति शर्मा शङ्कल्प सुवेदी बसन्त थापा एम छेत्री राम निरज भण्डारी र पुष्कर शर्माको गीतमा एक एकवटा आवाज रहेको थियो र अब भने हामी पहिलो स्थानमा रहेको भाका तपाईँको माझमा राख्छौँ तपाईँले अनुमान लगाइसक्नुभयो मैले थोरै अनुमान गर्ने ठाउँ पनि तपाईँलाई दिइसकेको छु तपाईँले अनुमान पनि लगाइसक्नुभयो होला तपाईँको अनुमान पक्कै पनि मिलेछ यस हप्ता पहिलो स्थानमा पर्न सफल भएको भाका बाँचौँ ला के अरे अहिलेसम्म बाँचेको थिएँ मुख हेरी गत साता तेस्रो स्थानमा थियो दुई खुड्किलो माथि चढ्दै आज पहिलो स्थानमा आइपुगेको छ विष्णु माझी र पुष्कल शर्माको आवाज रहेको भाका लोक चौतारी टप्रेङको पहिलो स्थानमा यो भाका तपाईँको माझमा हामी राख्छौँ गत साताको दोस्रो स्थानमा रहेको भाका बच्चनको घाउ दुख्छ निर्माया बाहिरिएको छ फरेन्द्र ठकुरी अनि देवी घरतीको आवाज र त्यस्तै नवप्रवेशी भाकाको रूपमा यो हप्ता भित्रिएको छ धन्यवाद छ यस्टोरी मलाई छोडिजाने यो जानकारी पनि तपाईँलाई गराउँछु र लोक चौतारी टप को आजको और्द और्द यो बसाइबाट पनि छुट्टिनुपर्छ यति जेलसम्म तपाईँले रेडियो सुनेर बसिदिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुराबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र विशेष गरी यतिन जेलसम्मको प्राविधिक साथको लागि रिजललाई धेरै धेरै धन्यवाद दिँदै लोक चौतारी टप टेनको आजको व्यवसायबाट भने छुटिनु पर्छ अर्को हप्ता यस्तै दस उत्कृष्ट भाकाहरूको साथमा तपाईँलाई भेट्नको लागि हामी आउने नै छौँ आजको कार्यक्रमबाट पनि म प्रत्यक्षा पनि छुटिन्छु अन्तमा पहिलो स्थानमा पर्न सफल भाका तपाईँको माझमा छाट्छौँ पुष्कल शर्मा अनि विष्णु महाझीको आवाज रहेको भाका बाचो केरी होस् त नमस्कार के अरे अब बाँचु लाख अहिलेसम्म बाँचेको थिएँ मै नै आगोले लायो बारे मसँग खोसेरा बाँचौँलामा के अरे अब बाँचुला चाहि थिएँमा उनकै म खाए अब लाइसम्म बाँचेको थिएँमा उनकै मौखाए को दर्पण सुनो होला रेडियो अर्पण गणपति गंगा